सोच छव्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग चा। खोज छोज छबर छोड़ रेडियो विजय विजिट तपाईँको रेडियो तपाईँको आवाज नमस्कार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 जीको ब्लग चिसापानी नेपाल पनि कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खलाहरू पाउन सक्नुहुन्छ <ण्यारी> हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट कृतिहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौ कर अझ भनौ तपाईँहरूको यो रात्रिकालीन वषयलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौ जस अन्तर्गत विगत केही श्रृङ्खलादेखि हामी साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौ आज नाङ्गो मान्छे उपन्यासको पाँचौं श्रृंखलाको वाचन हो कार्यक्रम स्पर्शमा साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरौं पृष्ठ एक सय न्यूजील्याण्ड युरोपको कुनो सामुद्रिक संसारबीचको सुन्दर टाफु बरफको सहर प्राकृतिक सौन्दर्यको संसार झण्डै नेपाल लाग्छ यहाँको प्राकृतिक छटा यो देखेर उनको मनले कल्पिन्छ सुन्दर त मेरो नेपाल पनि छ तर सुन्दरतालाई हेर्ने विकासको आँखा छैन उत्पादन त त्यहाँ पनि हुन्थ्यो परम्परालाई तोड्ने प्रविधि छैन मगस त उस्तै होला मान्छे जातिको तर त्यसमा भरिँ उर्वर चेतना छैन सृजनशील हातमा सिर्जना सबैको हुन्छ श्रमको मूल्य बुझ्ने शासन छैन फरक यही छ त्यहाँ र यहाँ न्यूजील्याण्ड कैयौं बेरोजगारीहरूको कर्मथलो बहुतारिएका युवाहरूलाई सम्हालेको छ यसले अभाव आवश्यकताबीचका हजारौं सपना बोकेर विदेशी भूमिमा पछारिएको मन अशान्त र आक्रान्त हुन्छ उनको मान्छेमा भावना र प्रेम त्यतिन्जेल रहँदो रहेछ जतिन्जेलसम्म उसमा चाहना पलाउँदैनन् र आवश्यकता बढ्दैनन् अभाव बढेपछि भावनाबाट बाहिरिनु बाध्यता बन्दो रहेछ र प्रेम जिम्मेवारी मान्छेको भोगभन्दा ठूलो भावना हुँदैन पनि त्यो उनलाई काठमाडौँ बस्दा भएको कुरा हो एउटा दुःखबाट भागेकी उनी अर्को दुःखमा पछारिएकी थिइन् रातभर बर हिउँ बर्सेर रा चिसोले चुम्मन गर्छ मुटुलाई स्पर्श गर्छ अन्तर न्यानोलाई सगरमाथा सम्झेर हिउँलाई प्रेम गर्छिन् मन्सुनी पासाङले जस्तै हिउँ त मेरो लाङटाङ र माछा पुस्त्रेमा पनि परेकै होला जोमसोम र नाम्चे बजारको के कुरा जुम्ला हुम्ला र जाजरकोट पनि कठ्याङ्ग्रिएकै होला आखिर कठ्याङ्ग्रिएर मर्नुको पीडा पनि त लेखिनन् पासाङले सर्वोच्च शिखर टेक्ने चाहमा हिउँले खाँदै गरेका पैतालाको पीडा बिर्सेर अगाडि बढेको बढे गरेको उनको सहल समापन गर्ने गर्न सक्यो र कसैले त्यस्तो प्यास र मनको निको नहुने घाउ नहुँदो हो त म किन बिरालिन्थेँ यो बरफको सहरमा किन छटपटाउँथे आफ्नै रहरको बस्तीमा म पनि भन्थे मेरो देश मेरो भावना हो मेरो परिवार मेरो प्रेम हो मेरो भावना र प्रेमसँग कहिले टाढिन सक्दिनँ म तर त्यो सब भ्रम हो जिन्दगी भावनाले अगाउँदैन र प्रेमले मोटाउँदैन न त आदर्शले अगाडि बढ्छ नै गाडीमा पेट्रोल खनाए जस्तै खन्याउनु पर्ने थुप्रै कुरा चाहिँ रहेछ चा जिन्दगीलाई जो सजिलै पाइँदैन जसका लागि घर परिवार देश छाड्नुपर्छ भावना र प्रेमको अन्त्य गर्नुपर्छ यहाँसम्म कि आफ्नै सपना र रहरहरूको हत्या गर्नुपर्छ तर छोड्न सकिँदैन आफूभित्र पलाएका जान अन्जान छटपटीलाई भोक र प्यासहरूलाई यहीँ त बाध्यता छ जन्मिँदै निर्वासित हामी नेपालीहरूको यस्तै सोच्दा सोच्दै फम्म पुगेका उनका पालाहरू एकाएक रोकिन्छन् मुख छोपेर रोइरहेको एक नेपाली युवकको दृश्यले एक महिना मात्रै भएको होला ऊ अक्ल्याण्डबाट हेमिल्टन आएको इटरी घर बताउने सुमन आले दुई वर्षदेखि न्युजिल्याण्डमा नै छु भन्थ्यो आज एकाएक रोइरहेको देखेर उनी आश्चर्यमा पर्छिन् के हो सुमन भाइ मनसुनी नजिकिँदै सोध्छिन् केही होइन दिदी सन्चो छैन टान खोज्दै बोल्छ सन्चो नभए त आराम गर्नु पर्थ्यो किन काममा आएको त स्नेहपूर्वक भन्छन् उनले उनको कुरा सुनेर केही बोलेन उसले सुपरभाइजरलाई भनिन् फेरि सोधिनु उनले पर्दैन दिदी दे दाहिनेहरूले आँसु पुस्दै मन्सुनीतिर नहेरी बोल्छ हो बिसन्चो भएको बेला काम गर्नु हुँदैन शरीर भएन सपथोक हुने हो भाइ सहानुभूतिपूर्वक भन्छन् फेरि सन्चो नहुने रोग लागेपछि कति दिन काम नगर्नु दिदी टिल्पिल आँसुले दुवै आँखा भर्दै भन्यो उसले के भनेको त्यस्तो यो उमेरमा नहुने रोग कसरी लाग्छ सायद प्रेममा पर्यो त्यस्तो भए त राम्रै हुन्थ्यो दिदी के गर्नु कर्मै फुटेपछि लामो सुस्केर सँगै आँसुका ढिका खसाल्दै भन्छ उसले के भनेको मैले के बुझ्न सकिन तिम्रो कुरा भन्न मिल्छ भने भन्न म तिम्रो दिदी समान हो मनसुनीले उसको पीड़ा बुझ्न खोजिन् कसरी भन्नु दिदी म मलाई एसआईबी लागेको छ भनेर ऊ भक्कानी हो उनी स्त भइन् कि की कसरी किन एकैपटक धेरै प्रश्न उब्जियो मनमा मलाई यसबी भएको छ सा, साँचुकै दर्दनाको वाक्य बोल्यो उसले हजार सपना भरिएको एउटा के कलिलो केटो कसरी एडसको शिकार भयो नमिठोसँग चिमोटिन्छ उनको मन उनको प्रति मलाई रेप गरे दिदी एकछिन रोएपछि फेरि आँसु पुस्तै बोल्यो के भन्दै खुलेको म खोलेको खुलै भइन् मनसुनी उनी आश्चर्यमा पनिन् उनको दोस्रो वाक्यले एउटा लोग्ने मान्छेलाई कसरी बलात्कार गरे म बलात्कृत भएँ भन्दा मनसुनी मात्र होइन हाम्रो नेपाली समाज नै ने चकित हुन्छ महिलाले चाहेर पनि पुरूषलाई रेप गर्न सक्छन् जस्तो लाग्दैन उनलाई हजुरलाई विश्वास नलाग्ला तर यो साँचो हो दिदी अफ्रिकी अफसियरले मिलेर मलाई बलात्कार गरे त्यति बेलै सरी होला यो काल उडाको छोडेर रोयो ऊ रोएको देखेर उनको मन पनि थामिएन अग्ल्याण्डमा म एक गोदाममा काम गर्थे तलब थोरै थियो केही पैसा कमाउँछु भने राति पनि ड्युटी गर्थे त्यही समयमा करिब छ सातजना कालेहरूले जबरजस्ती समात्र एउटा कोठामा थुने अनि उसका वाक्य पूरा भएनन् उनी छक्क परिन् एउटा लोग्ने मान्छे बलात्कृत भएको सुन्दा ऊ कसरी बलात्कृत हुन सक्छ पुरूषलाई कसरी बलात्कार गरिन्छ उनी सोचमग्न हुन्छन् लोग्ने मान्छेहरूलाई कसरी बलात्कार गर्न मिल्छ के प्रकृति र भगवानले रचेको नियम विपरीत भएर कार्य गर्नेलाई केही कुराको फरक हुँदैन अब जिउने रहर छैन ममा ओ दुवै हातले मुख छोपेर रुन थाल्यो उनी छाँगाबाट खस्यो जस्तै भइन् मन बाँडिएर आयो मान्छेको विकृति योन मानसिकताको शिकार हुनबाट अब कोही बाँकी नरहने भयो ऊ एउटा लोग्ने मान्छे उसले त बलात्कृत हुनु पर्यो भने संसारका स्त्री जातिले कसरी मुक्त भएर जिउन सक्छन् उनको मुटु थरथर आउँछ ऊ संक्रमित हुनुको पीड़ाले उसलाई भन्दा बढी मनसुनीलाई चिमट्यो उसले धारा आँसु पकाएर रुनुको पीड़ा साँच्चीकै दर्दनाक थियो विदेशी भूमिमा पुगेको मन अशान्त हुन्छ अक्रान्त हुन्छ उसको कुरा सुनेपछि आजकल बलात्कृत हुनेमा महिला मात्र होइन पुरूष पनि रहेछन् आखिर कहीँ पनि त सुरक्षित छैन मान्छेको जिन्दगी यसरी असन्तुलित चेतनाको विकास किन भएको होला विचरो सुमन हजारौं सपना बोकेर विदेशीको थियो अब एचआईबी बोकेर स्वदेशी नै भयो कति पीड़ाहरू छन् विदेशी नै नेपालीहरूको जो लेखेर साध्य छैन कसले बुझ्छ यो पीड़ा उनी बरबराउन थाल्छिन् अलिकति सम्हाल्ने राज्यले हो राजनीति र सुशासनले हो तर परिवर्तन छ त मान्छेको स्वार्थी चाहनामा यो उनको विकृतिमा विकास भएको छ त केवल शासकहरूको संख्या र आकारमा वास्तवमा मान्छे यति स्वार्थी भएका छन् कि उनीहरूले मानवता भन्ने चीजलाई ह्न सक्छ सत्ययुगमै ध्वस्त गरिसकेका छन् छ त केवल सांगठनिक उद्धण्डता राजनीतिक कचिंगल परिवर्तनको नाममा समय यतिखेर गएको छ कि अब फर्काउन चाहेर पनि त्यो समय फर्किने योग बित्नेछ यस्तै परिवेशमा रहने हो भने थाहा छैन विनाशपछि विकास कसरी हुन्छ खरानी बनेका सपनाहरू कसरी पलाउँछन् समयले खोजिएको परिवर्तन कहिले आउने हो साँच्चै भनौँ बन भने नेपालीहरूलाई कहीँ पनि ढुक्का छैन विदेश बस्न चाहँदैनन् स्वदेश बस्ने उपाय छैन के गर्ने दिनभर पसिना बगाएर साँझ भात पकाउन गाह्रो परेपछि गिट्टी कुटेर छोराको फिस तिर्न नसकेपछि अर्काको नोकर बन्नै पर्ने बाध्यता छ आफ्नो देशको माया भएर पनि जिउने आधार खोज्नु विदेशीनु बाध्यता बन्छ लोटिनु खोजिनु र लाचार हुनु नियति आज लाखौं युवा विदेशी भूमिमा मजदूर ज्यामी र कुल्ली पनि रहेका छन् बिछोडिएर आफ्नो जन्मभूमिसँग विदेशी भूमिलाई उर्वर बनाइरहेका छन् सरकार विकासको साँटो विदेशी मजदूर बनाउँछ युवाहरूलाई लाजे नमाने विदेश पठाउँछन् कर्मठ पाखुराहरू जति सोच्यो उति बेचैनी बढ्छ मनमा घाम पर्ने दिनमा कालो बादल लागिरहेछ असिनाएर पानी पर्ला जस्तो भइरहेछ खोइकी भएको समय पानी पर्ने बेलामा तुवालो लाग्छ तुवालो लाग्ने समयमा पानी पर्छ एकपल्ट आकाशतिर फर्कँदै मनसुनी हतार हतार फम पुग्छिन् एक एकैछिनमा हावाहुरीसँगै पानी पर्न थाल्छ कालो बादलको बीचबाट एउटा झिल्का बिजुली चम्केर ठूलो चट्याङ पर्यो बिजुली चम्किँदै चट्याङ पर्दै मुसलधारै पानी परिरह्यो मनसुनीलाई काम गर्न मन हुँदैन आँखामा आउने पुराना स्मृतिहरूबीच घोत्लिँदा घोत्लिँदै उनी घर गार पुग्छिन् घर सुनसान छ उनलाई चहकिलो बत्तीको उज्यालो मन पर्दैन जिरो वाटको पत्ति बालेर उनी सोफामा पल्टिन्छन् पीड़ा बढ़दै गएपछि साँग्रिँदै जान्छन् चाहनाहरू सुक्दै जान्छन् रहरहरू खुसिँदै जान्छन् खुशीहरू मेटिँदै जान्छन् विश्वासहरू संसारमा संघर्ष ठूलो कि उपलब्धी उनी बुझ्न सक्दैनन् उनको चेतनाको आँगन कति फराकिलो हुनुपर्थ्यो त्यो पनि थाहा हुँदैन उमेरको आयतन बढ्दै जाँदा अनुभवका थुप्रालाई किचिन्दै जानुपर्ने तर उनी यो उमेरसम्म नितान्त एक्लो छिन् आफ्नो भन्ने केही पनि नरहँदा तिक्क उन लाग्छ उनलाई चाहेका असंख्य वस्तुसँग परिचितसम्म भएन जिन्दगीको केटाकेटीको बेला चञ्चलता युवतीहरूको युवतीहरूको उत्साह र उमङ्ग के थिएन उनीसँग सबै कुराको सम्पादन कुरा गर्ने सृष्टिले न्याय गर्न सकेको थिएन उनलाई सारा सम्वेकहरूको जोड घटाउ गर्दा गर्दै एउटा दलदल तयार हुन्थ्यो मनभित्र ती दलदलमा दिन प्रतिदिन भाषिँदै गएको जिन्दगी बत्तीमा पुतली हुनेमे जस्तै लाग्थ्यो बलिरहेको आगोमा समयलाई कोल्टे फर्काएर जवान भए कलिला सपनाहरू सपनाको पिरामिड बनाएर अगाडि बढ्यो जिन्दगी तर चलिरहेको आफ्नै ढुकढुगीमा दुग जब भेट्दिनन् आफू तब उनलाई स्वीकार्न गाह्रो हुन्छ जिउँदो हुनुको प्रमाण बालुवामा पोखिएको सपना टिपेर बाँच्नुको मूल्य कहाँ गएर खोज्नु जब उनको सवालको जवाफ दिने कोही हुँदैन उनलाई अझ बढी पीडाबोध हुन्छ लखेटेर आफ्नै मनले हराउन पुगेपछि आफू पहिचान गर्न गाह्रो हुन्छ उनलाई आफ्नै जिन्दगी उनको अनुभूतिको योगफलमा परेको शरणार्थी जीवन कसरी बिताउने त्यो पनि थाहा छैन उनलाई कल्पनामा अन्तरिक्ष पुगे पनि सगरमाथा चढे पनि विपनाको धरातल त शून्य नै हुन्छ जवनीका उन्मादहरू च्यापेर निधाएको उनको वर्तमान झस्केर उठ्दा छत्ताछुल्ल पोखिएको हुन्छ आफ्नै आँसलमा कल्पनालाई सिरानी हालेर सुत्ता मिठो निन्द्रा लाग्छ उनलाई अर्काको लोग्नेलाई मुटुमा टाँसेर आफ्नो बन्न पनि सक्छिन् तर विपनाको दलदल निकै डरलाग्दोछ यात्रा गर्ने क्रममा जिन्दगी एकाएक भासिन्दै जान्छन् रक्ताम्मे भएर उठ्नै नसक्ने गरी लड़िरहन्छन् दर्शनजीको प्रेममा निर्वासित भएकी मनसुनी दुनियाँबाट भाग्न खोज्नुको मूर्खतामा विभाजित भइरहन् र पटक पटक मुटुलाई सिंगो बनाउन खोज्ने दोष प्रयास गरिरहन् जहाँ सिंगो शरीरभित्र नाङ्गै यताउता गर्ने मलामी मन खरानी हुँदै गरेको आफ्नै वर्तमानको धुवा उड़िरहेको रमिता हेरिरहन्छ नचाहँदा पनि हुलका हुल आउने सम्झनाको तरंग जति बाँध्यो उति पोखिन्छ छटपट्टिको आगोमा हुमिएर खरानी भएको हुन्छ चाहना गरी गरी भावना शून्य हुन्छ मस्तिष्क तुआालोले ढाके ढाके जस्तै ढाकिन्छन् उमेरका तरङ्गहरू मन्सुनी जब नसामा डुब्दै जान्छिन् अनि वर्षन्छन् परेलीहरू हृदय उर्लन्छन् वर्षाको खहरे भएर त्यो गहिरो अन्यलबाट निस्कने चाहना पीड़ाको पहाड़लाई नाग्नुपर्ने बाध्यता अव्यक्त दुखाइबाट छुटकाएर पाउने प्रयासमा एक प्रौढ़ पुरूषले जस्काइरहने मुटु बीचबाट बग्न थालछिन् उनले भोल्न सकेकी छैनन् दर्शनजीलाई हरेक साँझले उनको मानसिकतालाई खलबलै रहेको हुन्छ नितान्त बेग्लै प्रेम कहानी उनीहरूको जो नजानिदो अनुभूतिमै सीमित थियो आफ्नै आँखामा लुकाएर बाँचेको अतीत पोखिन्छ यति बेला संसारको परिधिभित्र कहाँनिर उभिने उनी छुट्याउन सक्तिनन् उनले चाहेको विषयवस्तु के हो उनी पैल्याउन पनि सक्दैनन् जीवनको सिलसिला नचाहेर पनि मिलाउनु पर्ने हुँदो रहेछ मान्छेको भीड़मा मनले बिर्सन खुल्जेका अनुहार भेटिँदैनन् मौसमलाई छुट्छु भन्ने उनको अठूट फेरिएको पनि छैन दर्शनजीलाई बिर्सेर नयाँ जिन्दगी सुरु गर्न भौतारे कि उनी निकै विचलित हुन्छिन् दर्शनजीले गरेको मायाले उनलाई यसरी निमोठी रह्यो कि उनले हर समय दर्शनजीलाई नै सम्झिन थालेन् आफैलाई छोडेर आएको प्रेममा पर्दिन भनेर निकै सतर्कता अपनाउँदा अपनाउँदै उनी दुःखी भइरहन् असन्तुष्टि र बेचनी बढिरह्यो दर्शनजी उनको जिन्दगीको अप्ठ्यारो परिभाषा हो उसलाई बिर्सने प्रयास नै जिन्दगीको आजसम्मको निरन्तरता हो श्रसाद सत्य हो र सत्य छ जिन्दगी पनि भन्छन् प्रेम सुखको सागर हो तर उनको भागमा प्रेम पीडाको पहाड बनेर उभियो त्यो अप्रत्याशित घटनासँग जोगिन खोज्दा खोज्दै उनको वर्तमानको महत्वपूर्ण पाटो बितियो मान्छेको एउटा सग्लो रूप अनि जिउँदो हुनुको प्रमाण बोकेर हिँडिरहिन् उनी जति हिँड्छिन् उति नयाँ बाटाहरू भेटिए चोक सोबाटाहरू भेटिए तर आफू हिँडेको मूल बाटो नै उनलाई हिँडिरहन मन लाग्यो जिन्दगीको यात्रामा नबुझेर दर्शनजीले दिएको आफ्नोपन स्वीकारी रहन् उनले उधाउँदै गरेको चन्द्रमा र डुब्दै गरेको सूर्यको जम्कावेट जस्तो उनीहरूको सम्बन्ध विपरीत ध्रुवमा हिँडिरह्यो बग्दै गरेको नदीलाई रोक्न त खोजेका थिए दर्शनजीले तर मनसुनी बाँध भत्काउँदै बगिन् समुन्द्रमा पुगेपछि उनलाई छटपटी भएको छ पटक पटक डुबाएर सम्झनामा आफूलाई दर्शनजीको आफ्नोपन खोजिरहेकी छिन् उनी बिनाका धेरै सपना देखिन् उनले तर एउटै पूरा भएनन् न त्यो यात्रा रोकियो न सपना देख्ने सिलसिला नै टुट्यो नेपालदेखि न्यूजील्याण्डसम्म पुग्दा जीवन धेरै चक्र ब्यूमा फस्यो र पनि उनी हिँडिरहन् कहिले घाम भएर त कहिले जुन भएर रा। यहाँनिर आइपुग्दा जीवन यति धेरै असन्तुष्टिले भयो कि उनी विरक्त हुन थालेन, जीवनको मह हराउँदै जान थाल्यो सारा चुनौतीहरूबीच उनी कहिले निदाउन सकेनन् उनको सपनाको वृक्ष कहिले हरियो हुन सकेन उदास आँखाहरूमा रहर फुल्न सकेन नमिठो अनुभूतिले पोलिरह्यो छाती हरेक साँझ सलबलाउँदै उनको मुटुमा प्रश्न गर्छ यो अधमरू जिन्दगी बोकेर अझ कति हिडेरौं कहाँनिर सधैँका लागि विश्रान्ति ल्याउ मनमा पीड़ाको आगो बल्न थालेपछि त्यसलाई शान्त पार्न रक्सी पिउसिनु हुने नसा चढ़दै गएपछि छटपटी कम हुँदै जान्छ बेचैन मनको शान्ति नशा नै हो भन्ने लाग्छ नसा चढ़ेपछि उनी बह पटक पटक मर्छु भनेर सोच्छिन् तर मर्न सक्तिनन् जीवनका ती दिनहरू सम्झिन्छन् जो बडो कष्टले यहाँसम्म आइपुगेको छ धेरै पटक मरेर बाँच्नका लागि गरेको संघर्ष त्यसै खेर फ्या मर्नु हुँदैन फेरि थाहा पाउने गरी जीवनको उत्पत्ति पुनः हुन्छ भन्ने यथार्थ पनि त पढ़िएको छैन मृत्यु पर्यन्त कस्तो खालको शान्ति प्राप्त हुन्छ भन्ने पनि लेखिएको छैन जिउँदो छँदा नभेटेको स्वर्ग मरेपछि कसरी प्राप्त हुन्छ यो कमजोर समयको मूर्खतापूर्ण सोचप्रति हाँसो उठ्छ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 आजकल दर्शनजीको दुनियाँ निकै बदलिएको छ उनी बिल्कुलै एक्लो भएका छन् न त उनले मन छिनेलाई प्राप्त गर्न सके न त घरमा खुसी भएर बस्न सके स्वास्नी छोराछोरीले भिन्दै व्यवहार गर्न थाले हुन पनि आफू हुँदाहुँदै एउटा कलिली केटीको प्रेममा परेर पागल भएको लोग्नेलाई कतिसम्म स्वीकारोस् उनकी स्वास्नीले ती सबै कुराहरू पुराना भइसके जो पहिले आफ्नै थियो पहिला पहिला गाईले आफ्नो बच्चालाई चाटे जस्तै चाट्ने लोग्ने आजकल हर समय अर्कालाई सम्झेर रोइरहँदा एउटी स्वास्नीको मन कति दुख्छ होला त्यसको कुनै लेखाजोखा थिएन दर्शनजीसँग बाजा बजाएर घर भित्री आउँदा उनकी स्वास्नीले साथ जन्मसँग ऊ मेरै लोग्ने होस् भनेर कसम खाएकी हुँदो हो हरेक सुख दुःखमा लोग्नेले साथ दिला जिन्दगीभर माया गर्ला भन्ने कत्रो विश्वासका साथ हात समाएर आएकी थियो केही समयको अन्तरालमै लोग्नेले मरञ्जेल अर्कैलाई प्रेम गरेको कसरी स्वीकार्नु उसको मनले आफ्नो लोग्ने अर्कैलाई प्रेम गर्छ भन्ने थाहा पाउँदा जिउँदै विधवा भएको थियो उनकी स्वास्नीको मन हरेक रात रून्थ्यो झगड़ा गर्थे सम्झाउथे दर्शनजी सम्झिनेवाला थिएनन् उनी झन रूखो भएर पेश हुन्थे उनकी स्वास्नी हजार टुक्रामा परिणत हुन्थे पटक पटक छोडिदिन्छु भने पनि निकै माया लागेर आउँथ्यो लोग्नेको लोग्नेको व्यवहारले ऊ निराश हुँदै गई शिर ठाडो गरेर हिँड्न पनि गाह्रो हुन थाल्यो उनलाई जी समझाएपनी अके समझना में तडपी रहने उनको लोगने को मोटो कहीं भेन दर्शनजी तडपी रहे मनछुनी को समझना में उनके स्वास्नी रही लोग्ने को मशनजी मा। जलि त्यो आजकल्ट संबंध में उनकी स्वास्नी जलिही एकातिर कामको बोझ र स्वास्नीको किचकिच अर्कातिर अप्राप्त प्रेम र बेखबर भएकी मन छुने उनी न सके न बास बाँच्न सके चालिस पुगेपछि त मान्छेको जिन्दगीले एउटा स्थिरता पाउनुपर्ने सबै अनुभव बटुलेर पूर्ण हुनुपर्ने घर परिवारप्रतिको जिम्मेवारी र सामाजिक दायित्व बढ़नुपर्ने तर केस पाक्न शुरू गरेपछि चिम्टाले उखेलेर आफूलाई जोपान बनाउन खोज्नेको भेडमा दर्शनजी पनि सामेल भए अनुहारमा मसिना धर्सा देखिन थालेपछि पलाएको अतृप्त चाहनाले गाँस्दै लग्यो उनलाई चालिस वर्ष पुगेका उनी खोइ कुन चाहनाको प्राप्तिमा थिए आफूले बुझ्न सकिरहेका थिएनन् उनी असाधारण थिएनन् अरू पुरूषहरू जस्तै उनको जीवन पनि साधारण नै थियो अहिलेसम्मको जिन्दगीलाई मिलाएर हेर्ने हो भने एक सम्पन्न र पूर्ण परिवार भएको मान्छे हुन् हेर्दा कुनै कुराको कमी थिएन दर्शनजीलाई लाग्न थाल्छ पुरूष अस्तित्वको रूप एउटा मात्रै नहुँदो रहेछ समय अनुरूपको प्रत्येक स्थितिले फरक फरक अस्तित्व बोकेको हुँदो रहेछ त्यो अस्तित्वलाई एक तुल्याउने मान्छेको व्यावहारिक जीवन र उसले मान्दै आएको मर्यादाले रहेछ जसलाई मान्न उनी अस्वीकार गरिरहेका छन् जीवनको महत्वपूर्ण पाटो हो प्रेम जसको सहारामा सृष्टि चलेको छ परिवार र समाज र सभ्यता बनेको छ प्रेम न भनेर हुन्छ नगर्दिन भनेर गर्न सकिँदैन मनले कति बेला कहानेर कसलाई आफ्नो ठान्छ कसरी प्रेम हुन्छ थाहै हुँदैन दर्शनजीको एकान्तले पनि यही भोगिरहेको थियो उनले थाहै नपाई आफ्नो ठानेका थिए मनसुनीलाई त्यही प्रेमले उनी एक्लिँदै गइरहेका छन् दिन प्रतिदिन प्रौढ पुरूषलाई एउटा कलेली केटीको सम्झनाले रोगी बनाएको थियो उनको परिपक्व मनले अपनाएको मनसुनीको चञ्चलता उनलाई सर्वप्रिय भएको छ उनको अंगालोभरि स्वास्नी थिए घरभरि छोराछोरी थिए तर सबै बिर्सिएर उनी नितान्त एक्लो भएका छन् उनको अहिलेसम्मको वैवाहिक जीवन उनलाई एक नाटक जस्तै लाग्न थालेको थियो साँझो घरमा गएर सँगै सुत्ने स्वास्नी स्वास्नी हो जस्तो लाग्दैन आजकाल दर्शनजी निस्केर रातभर सड़कमा हिँडिरहन्छन् खोलाको तीरमा गएर रात बिताउँछन् बारदलीमा पल्टेर रातभर तारा गन्छन् उनको सपना विपना भोग तिर्खा सबै मनसुनी भएकी छन् दर्शनजीको आफ्नो निजी दुनियाँ भरी र व्यस्त संसार अब सबै अपूर्ण भइसकेका छन् उनकी स्वास्नी नराम्री थिइन् उनकी स्वास्नी नराम्रे थिएन ऊ हरेक कुरामा निपुण थिए बिहे गरेको आठ वर्षसम्म उनले राम्रै माया गरेका थिए आफ्नो स्वास्नीलाई कुनै अप्ठ्यारो थिएन उनीहरूबीच हाँसी खुसी जीवन रमाइलोसँग बितिरहेको थियो तर समयको चक्र नहो मनसुनीसँगको एउटा भेटले उनको जिन्दगीको जिउने प्रक्रिया नै फेरिदियो उनको मनमा एउटी अठार वर्षीय कलेली केटीप्रति झाँगिँदै गएको प्रेम आकर्षणले स्थान लिइरह्यो प्रतिक्रिया नजनाउँदा नजनाउँदै पनि आफ्नोपन बढ्दै गयो उप्रतिको चाहना झन्झन गहिरिँदै गयो मनभित्र दबाएर राखेको तत्व झनै शक्तिशाली भएर निस्किन थाल्यो जिंदगीको प्रत्येक पाइलामा पलाउने चाहनाले मान्छेलाई जे पनि गराउँदो रहेछ आफूलाई हिँडाउने निर्णय स्वयं आफ्नो हुन्छ तर पनि बिर्सनै नमिलने सभ्यता र समाज भन्ने परिधि जन्मदै लिएर आएका थिए उनले भने जस अनुरूप आफ्नो मनले गरेको निर्णयलाई कति ठाउँमा आफैले सच्याएर हिँड्नु पर्ने थियो चेतनाको गेटोमा र बाँच्नु पर्ने थियो बाँकी जिन्दगी तर उनले यसरी एकाएक पलाएको चाहना बदल्नै सकेनन् न सच्याएर हिँड्न सके, सके जिन्दगीको त्यो अप्ठ्यारो गोरेटो उनी कमजोर र लाचार हुँदै गए दर्शनजी सोचिरहन्छन् आखिर म किन तडपिन्छु उसको लागि छोडेर गइसकि त उसले अझै उसलाई समझेर किन छटपनाउँछ मन किन मेटिँदैन ऊ प्रतिको प्रेम जब उसले मलाई सम्झिन्न माया गर्दिन भने म मात्र किन व्याकुल हुन्छ उसको लागि प्रश्नमाथि प्रश्न थपिन्छ र पनि चित्त उत्तर पाउँदैनन् यति त हो मनको प्रेम या भाग्य हो दैवले लेखेको होइन होइन भने कहिले कतैबाट सम्बन्धमा नआउने मान्छेसँग किन भेट हुन्थ्यो अनि त्यो पहिलो भेटमै मेरो मनले किन उनलाई आफ्नो ठान्थ्यो उनलाई लाग्न थाल्छ मान्छेको मन त एउटा माध्यम मात्रै हो संसारविधताको अज्ञात आदेशबाटै चलेको छ दर्शनजीले जुन चाहनाले मनसुनेलाई प्रेम गरेका छन् त्यो त एउटा साधना नै भएको छ उनको परिवार समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी हुँदाहुँदै पनि उनको मन निकै कमजोर भएको छ सबै कुरालाई बिर्सेर उनले आफूलाई मनसुनीको महमा डुबाइदिएका छन् मनसुनीलाई नभेटेको भए के उनले अर्की केटीलाई यसै प्रेम गर्थे या उनी एक असल लोग्ने भएर बस्थे स्वास्नी छोराछोरीलाई नि माया गर्थे थाहा छैन उनले के गर्थे तर यति विचलित हुने थिएनन् होला कसैलाई साँचो प्रेम गर्नु भनेको निकै ठूलो अप्ठ्यारो उठाउनु रहेछ जहाँ साँचो प्रेम हुन्छ त्यहाँ सबैभन्दा बढी पीड़ाको जन्म हुँदो रहेछ समाजभित्र बाँधिने मान्छेको बाँधिन नसक्ने मन साँच्चिकै उदाङ्गो हुँदो रहेछ स्वास्नी हुँदाहुँदै कसैलाई प्रेम गरिरहेछु भन्ने कुराले उनलाई कत्ति पनि पिरोल्दैन उनी पिरोलिन्छन् त नपाएकोमा मनसुनीले उनलाई प्रेम नगरेकोमा यसरी आफूलाई अनियन्त्रित पार्नुमा उनलाई कुनै दुःख लाग्दैन जति दुःख उनले मनसुनीलाई गुमाउनुमा भोगिरहेका छन् मन्सुनीलाई प्राप्त गर्न उनी लागि परे समाज परिवार छोरा छोरी सबैलाई व्यवस्था गर्दै उनी हिँडिरहे ती निषेधित बाटाहरूमा जो परम्पराबाटै प्रतिबिम्बित छ यो समाज परिवारलाई हेरेर मन्सुनी प्रतिको उनको प्रेम स्खलित हुन सकेन बरू अझ अगाडि बढ़यो जति सुकै कठिन भए पनि मैले यात्रा रोक्दिनँ तिम्रो मायाबिना मैले जिउनु भनेको मुर्दा हुनु हो म विशुद्ध मा हुँ मेरो मन मनभन्दा बाहिरको चीज मेरो होइन त्यसैले बाहिरी तत्त्वसँग आफ्नो सम्बन्ध मनै निर्माण गर्छु मेरो स्वास्नी मेरो सम्मको सहयात्री पक्कै हो तर मेरो मनबाट तिमीप्रति पलाएको प्रेम ओ होइन तिमीलाई नसोच्दा हुने छटपट्टिलाई मेरो मनले नियन्त्रण गर्न सक्दैन त्यसैले तिमी मेरो जिन्दगीको बेग्लै तत्त्व हो भन्न सक्दिनँ मैले यस्तै सोचिरहन्छन् दर्शनजी कुनै दोष लगाउँदैनन् स्वास्नीलाई उनलाई राम्रै थाहा छ आफै दोषी छु स्वास्नीलाई के भन्ने सोध्छन् उनी छोराछोरीको पनि राम्रै ख्याल गर्छन् र पनि रितु थियो मन खाली खाली लाग्थ्यो हर समय अनि खोजिरहन्थे मनसुनीलाई उनको चाहना यति तीव्र थियो कि उनले एक पल पनि मनसुनीलाई ओछेलमा हुन दिँदैनथे त्यस्तो कुनै दिन थिएन उनले मनसुनीलाई नसम्झेको होस् त्यस्तो कुनै रात थिएन उनी मनसुनीको कल्पनामा नडुबेको होस् छ वर्षको अन्तरालमा पनि दर्शनजीको मनसुनी प्रतिको चाहमा कुनै परिवर्तन हुन सकेन न त उनीहरू सँगै बसेका थिए न त मनसुनीले उनलाई माया गर्छु भनेकी थिइन् र पनि दर्शनजीको भित्री तहमा रहेकी थिइन् मनसुनी हरेक पल सम्झिरहन्थे उनी मनसुनीलाई दर्शनजीको मनसुनीलाई प्रेम गर्ने इच्छा शक्ति कति पनि कम भएन झनजन बढेर गयो यसै गरी समय बितिरह्यो अध्यक्ष प्रेम पालेर छ वर्ष बित्यो यसैबीच मनसुनीसँग सम्पर्क नभएको पनि एक वर्ष हुन आँट्यो भेटघाट छैन कुनै खबर छैन कहाँ होली के गर्दै होली उनी निकै छटपटाउँथे मनसुनी बेखबर भएपछि आजकल उनी मर्न चाहन्छु भन्छन् भट्टीमा पसेर निकै रक्सी पिउँछन् मनसुनीले छोडे हिँडे पनि यसरी बेखबर त भएकी थिएनन् यति बेला उनी बेखबरै भइन् दर्शनजीले पटक पटक गरेको इमेलको कुनै प्रत्युत्तर आएन यो बीचमा उनले हजार भन्दा बढी मेल गरिसकेका थिए तर उत्तर एउटै आएको थिएन मनसुनीले प्राप्त गरिनन् कि जवाब दिन चाहिनन् उनले छुट्याउन सकेनन् अर्थ पागल जस्तै भएका छन् उनी कहिले कता कहिले कता पुगेका हुन्छन् सबै कुरा हुँदाहुँदै पनि उनी आफूलाई निकै रित्तो देख्छन् आफू आफू हो जस्तो पनि लाग्न छाडिसकेको थियो श्वास्क अनुहारले झनै आक्रान्त पार्थ्यो शिथिल हुँदै जान्छन् उनी मनसुनीको सम्झनामा छटपट्टि निकै बढेपछि अन्तत उनी मनसुनीलाई खोज्ने निर्णय गर्छन् फोनमा कुरा गरेर भए पनि मन हलुको पार्ने सोच्छन् र उनी मनसुनीको घरतिर लाग्छन् घरमा बाबामा हुनुहुन्थ्यो आफूलाई मनसुनीको साथी बताउँदै उनले मनसुनीको ठेगाना र फोन नम्बर लिन्छन् करिब एक घण्टा बैठकमा टाँगिएको मनसुनीको सुन्दर तस्वीर हेरेर उनी फर्किन्छन् नम्बर ठेगाना लिएर आए पनि एकाएक छोडेर गएकी मन्सुनीलाई फोन गरी गरिहाल्ने आँट आउँदैन उनलाई उनी छटपटाइरहन्छन् के गरौं फोन गरि फोन गरिहाले पनि के भनौं कसरी उनलाई सम्बोधन गरौं रातभर त्यही सोचिरहन्छन् जेसुकै होस् फोन गर्छु होइन चिठी लेख्छु र सारा कुरा भन्छु कसरी लेख्ने के लेख्ने उनी निकै बेर आफ्नै मनको अन्तर्द्वन्दमा रूमल्ली रहन्छन् मोबाइल उठाउँछन् फेरि राख्छन् कलम र डायरी पल्टाउँछन् फेरि बन्द गर्छन् यसरी एक हप्ता बितेपछि उनले एउटा चिठी लेख्छन् फेरि सोध्छन् चिठी त कहिले पुग्छ कहिले मलाई त आज कुरा गर्न मन छ अहिले नै मनको अप्ठ्यारो पोख्न मन छ के उनले मैले पठाएको इमेल इमेलका चिठीहरू हेरिन् हेरेको भाइ किन जवाफ आएन कि मेरो शब्दहरूको कुनै मूल्य छैन अब उनले अर्कै मान्छे रोजेकी त होइन होइन होइन यस्तो हुन सक्दैन उनी फेरि छट ठूलो श्वास फेरेर उनले, फेरे उनले नम्बर डायल गर्छन् हेलो उताबाट मनसुनीको आवाज आउँछ मन्सुनीको आवाज सुन्ने बित्तिकै उनको मन ढक्क फुलेर आउँछ उनी बोल्नै सक्दैनन् तुरून्तै फोन काट्छन् फेरि फोन गर्ने आँट आउँदैन शिथिल भएर पल्टिरहन्छन् एउटै हेलो भन्ने आवाज पटक पटक सम्झिरहन्छन् सोच्दा सोच्दै उनी राहत बिताउँछन् भोलिपल्ट पनि उनले यसै फोन गर्छन् फेरि उसै काट्छन् कुरा गर्न सक्ने साहस जुट्दैन उनलाई मन छ मन्सुनी उनलाई मन छ मन्सुनीसँग कुरा गर्न अहिलेसम्मको छटपटी र अप्ठ्यारो सुनाउन अहिलेसम्मको छटपटी र अप्ठ्यारो सुनाउन रोएर मन हल्लुङ्गो पार्न तर मनसुनीको आवाज सुन्ने बित्तिकै उनको आवाज बन्द हुन्छ छातीमा एउटा गाँठो परेजस्तो हुन्छ जसलाई उनी पटक पटक कोसिस गरे पनि फुकाउन सक्दैनन् अन्त्यमा उनले एउटा चिठी कुरियार गर्छन् त्यसपछि उनलाई अलिक शान्ति मिल्छ चा। चाहेर नछाहेर मस्तिष्कमा हावी भएको मनसुनीको चरित्र सजिलै पाखा लगाउन गाह्रो भयो दर्शनजीलाई चिताको आगो पनि केही समयपछि निप्छ तर उनको मनत्र सल्केको आगो कहिले निप्छ थाहा छैन समयलाई सधैँ जित्नुपर्छ भन्ने उनको अठोट पानी भएर बगिरहन्छ रातको एघार सक्यो, बाहिर बरफ खसिरहेको छ शरीरसम्म आउने चिसोलाई त हिटरले तताएको छ तर मुटु छेर्ने सम्झनालाई केले रोक्ने वाइनको बोतल आदि भइसक्यो आँखामा पटक्कै निन्द्रा छैन छ त केवल उक्कुस मुकुस पार्ने वर्तमान आँखामा तमाम सपना बोकेको एसआईबी पीड़ित युवक दिदी बलात्कार गरे भन्दै रोइरहेको दृश्य र पिहानै आएको फ्रम नेपाल टू मनसुनी लेखिएको एउटा चिठी जसलाई खोल्ने साहस गरेकी छैनन् नुनले, उनलाई थाहा छ त्यो चिठी कसको हो र पटक पटक फोन गरेर बोल्न नसकी फोन काट्ने मान्छेको हो त्यो त्यही विगत हो जसलाई उन बिर्सन चाहन्थिन् जवाब दिन नसकेका ती हजार इमेलका चिठीहरू कम्प्युटरबाट डिलिट गरे पनि मनबाट डिलिट हुन नसकेको दर्शनजीको तस्विर बसिरहेको छ त्यो अधुरो मान्छे ती आदर्श व्यवहार र एकाएक भत्किएको औपचारिकता जसबाट भागेकी थिइन् उनी त्यसपछि उनको मन कहिले शान्त हुन सकेन जहाँ पुगे पनि उनी मुक्त हुन सकिनन् तमाम अप्ठ्याराहरूले लखेटे जस्तै त्यो प्रौढ पुरूषले पनि मनसुनीलाई लखेटी रह्यो उनको त्यो मलिन अनुहारले सधैँ पछ्याइरह्यो म तिमीलाई प्रेम गर्छु मन्सुनी त्यो वाक्य झन् ताजा हुन्थ्यो जब बिर्सिन्छु भन्थिन् उनी निकै रक्सिपिउँथिन् र झन धेरै सम्झिए हुन्थिन् किन आएको होला यति धेरै याद भए कि के थियो र यसरी अर्काको लोग्नेले किन बास गरेको होला मनमा यावत कुराले तर्क गरिरहन्थ्यो नजिक हुँदिनँ भनेर नापेको ना ना भौतिक दूरीले पनि त दर्शनजीसँग थाई नपाई घाँसिएको मनको निकटता मेट्न सकेन थाई नपाई दर्शनजीको मनसँग नजिक भइसकेको उनको मन शरीरले अल्ग्याउन खोज्दैमा किन अलङ्घिन्थ्यो र उनी व्याकुल हुन्थिन् मस्तिष्कले नसोचेको कुरा पनि मनले स्वीकारिसक्दो रहेसक्या र त्यसैले त कुनै देशबाट एकाएक निकालिएको शरणार्थी जस्तै आफ्नै मनबाट निर्वासित भयो उनको शरीर एउटा आदर्श बोकेर हुर्किएको उनको जिन्दगी न मर्न सक्थ्यो न सुरुवात गर्न सक्थ्यो त्यो प्रेम अदृश्य आएको भएर सल्क्यो उनीभित्र जो दर्शनजीले सुरु गरेका थिए जहाँ पुगे पनि जता हिँडे पनि मन जलिरह्यो निरन्तर उनले दर्शनजीलाई भौतिक रूपमा स्वीकार गर्न सकिनन् तर बिर्सेर शान्त हुन पनि सकिनन् हो उनको जिन्दगी र मन्सुनीको जिन्दगीमा धेरै कुराको बेमेल थियो दर्शनजीले गरेको हार्दिक प्रेममा कुनै खोट नभए पनि भौतिक संसारमा उनी मन्सुनी भन्दा धेरै कुराको परिबन्धमा थिए मन्सुनी जानी जानी अरू कसैको लोग्नेलाई कसरी, कसरी आफ्नो प्रेमी वा लोग्ने बनाउन सक्थिन् हजार सपना र रहर भरिएको एउटा कलिलो उमेर एउटा प्रौढ पुरुषको सङ्गतले बदलिन पुग्यो थाहै नभए उनी उभिएको धरातल नै फरक भइदियो र क्षेतविच्छेद भए सबै श्रृङ्खला जसलाई उनले सगर्व स्वीगारेकी थिइन् दर्शनजीसँग बिहे गरेर घर बसाउनु असम्भव थियो दर्शनजीले चाहँदैमा मन्सुनीले कसरी मान्नु त्यो अनौठो सम्बन्ध जो उनले सपनामा पनि सोचेकी थिइनन् यो समाजमा एउटा लोग्ने मान्छेले दुईवटा स्त्री सँगै राख्ने कुरा सजिलै सोच्न सक्छ तर एउटी युवतीले कहिले अर्काको लोग्नेसँग प्रेम र विवाहको सपना देख्न सक्छ जस्तो लाग्दैन उनलाई उ फस्चे यसै गरी र फसाइन्छ उसको भावुकतालाई परम्पराले नै फसाएको छ परापूर कालदेखि धर्म र संस्कृतिले नै सिकाएको छ मध्ययुगदेखि नै स्त्री र पुरूष पृथ्वीले उत्पादन गरेका दुईवटा लिंग हुन् जसको अस्तित्व समान हुन्छ समान हुन्छ भन्ने बिर्सेर महिलालाई कमजोर जे गरे पनि हुन्छ भन्ने यो परम्पराले कहिले मुक्ति दिन्छ महिलालाई समानताका हिसाबले आइमी पनि लोग्ने हुँदाहुँदै यदि कुनै अर्को पुरूषसँग प्रेम भयो भने उसलाई पनि सँगै राख्न पाउनुपर्ने होइन र तर चालसम्म पायो भने किन लखेन्टिन्छ लोग्नेले उसलाई ऊ निरीह भएर किन निस्कन बाध्य हुन्छ घरबाट एउटी आइमीले खुलेर दुईवटा पुरूष सँगै राखेको देखिँदैन कतै तर दुईवटी स्वास्नी सँगै राख्ने पुरूषहरू प्रशस्त छन् हाम्रो समाजमा आखिर किन यति ठूलो अन्तर पुरूष र स्त्रीको भावुकतामा किन स्वीकार छ एउटै आइमेले त्यस्तो पुरूष जो अरूसँग जोडिसकेको छ के उनीहरूमा आत्मसम्मान हुँदैन आफू हुनुको या फेरि दबाउन सिकिसकेको रहरहरू जस्तै स्वाभिमान पनि एक पुरुषले दोस्रो पुरूषको सन्तानलाई देखि सहँदैन भने एउटी महिलाले पनि त्यो कुरा कसरी स्वीकार्न सक्छ प्रेम भन्दैमा उनीसँगका सारा अप्ठ्याराहरूलाई स्वीकार्नुपर्ने कुनै बाध्यता छ म अहिलेकै जमानाको स्त्री हुँ मैले अर्काको लोग्नेलाई स्वीकार्नुपर्ने कुनै बाध्यता छैन यस्तै सोचेर हिँडेकी थिएन तर प्रेम र सम्बन्ध फरक फरक तत्व रहेछ भन्ने लागिरहेछ अहिले जसले उनको आदर्शलाई नै बिथोलिदिएको छ दर्शनजीले समाज र समय विरूद्ध उभिएर मनसुनीलाई गरेको प्रेम उनको लागि परिवर्तित चाहना होला तर मनसुनीले अपनाउन नसक्नु उनको स्वाभाविकता हो विक्षिप्त छ भोगाई अनियन्त्रित छन् पाइलाहरू टुट्दैछन् सोचाइका श्रृंखलाहरू परिवर्तनका कुनै आधारहरू छैनन् सम्भावनाको कुनै संगति मिल्दैन मन आन्दोलित छ चा, विखण्डित समय दुर्भाग्य भनेर छुब्दछ आफैसँग जिन्दगी अपर्याप्त सपनाहरूमा पुखेर छताछुल्ल भइसकेको छ बन्न नपाउँदै झरेका अनुभूतिले चहर्याउने वर्तमान छ आँखागाड़ी उनको अनिश्चित भविष्य सपनाको सुख संसारबाट धेरै टाढ़ आइपुगेको छ उन्मुत आकाश न्यानो घाम पूर्णिमाको चन्द्रले प्राप्त गर्ने खुशी अब रहेका थिएनन् उनीसँग सबै उन्मातबाट टाढा बिल्कुलै एक्लो जड़ वस्तु बन्दै गएकी थिइन् क्लान्त शरीर दिन गुजार छ रात बेउजिन्छ बिहान मुर्साउँदै आजको दुनियाँमा यस किसिमको प्रेम बोकेर बाँच्नेहरू कति होलान् बिना कारण दुख्ने मुटु कसले माया गर्छु भनिदिँदा तडपिने मन के हो यसको वास्तविक सार तत्व किन दुख्छ छाती एउटा शब्दमा सम्बन्ध त शरीरसँग हुनुपर्ने फेरि मन छटपटाउनुको कारण के हुन सक्छ उनी जान्दिन समयको रफतारसँगै 18 वर्ष कि उनी 22 वर्ष पुग्छन् दर्शनजी चालिस नाग्छन् एउटी बाइस वर्षीय केटीको चालिस नागिसकेको पुरूषप्रति उनी सम्भ कस्तो हुन्छ भावनात्मक शारीरिक वा अरू यो सम्बन्ध कुन श्रेणीमा पर्छ थाहा छैन मनसुनीलाई एक प्रौढ़ पुरूषले कलिलो उमेरको युवतीलाई गर्ने माया उसको आकर्षण हो या स्वार्थ ये सब क्र भापनी विचित्र प्रकार को मन जिसमें भेटिने उत्तार चढ़ावर बढ़े असंतुलन निण थियो हराए जस्तै केही पाए जस्तै केही खोजे जस्तै केही दिए जस्तै यो अस्थिर संघर्ष जीवनको सबैभन्दा ठूलो युद्ध जस्तो लाग्छ उनलाई आफ्नो उत्पत्तिसँगै जन्मिएका चाहनाहरू आवश्यकता भन्दा बढ़ी उचालिन्छन् कुनै बेला र पछारिन्छन् सोचे भन्दा तल जन्मनु हुर्कनु र मर्नुको परम्पराभित्र रहेर हिँडेको जिन्दगी सुन्दर फूल हुन्छ कहिले कहिले बाँच्न चाहेको मृत्यु समयको फेर समातेर उक्लेको उमेर आफ्नै मनको अन्ध्यारो कुनामा हराउन पुग्छ कसैको सहारा खोज्नु मन खोलेर कसैलाई सुम सहाना चाहना हुनु भौतिक मनोविज्ञान र हार्मोनिक विकासलाई सबै जिन्दगीले झेल्नुपर्ने बाध्यता हो यात्राको क्रममा फूल भेटिएन मात्रै काँडाहरूले घुसिरह्यो आशाभन्दा निराशा धेरै बटुलिए मान्छेले एउटा सोच्छ र हुन्छ अर्को आत्मसम्मानले निम्त्याएको संघर्ष गर्दै अगाडि बढेकी उनी दिनदिनै देखिने सपनाहरूमा पिल्सी रहन् सोइटी रहिन, एक बोतल वाइन सिद्ध्याएपछि साहसपूर्वक उनले त्यो चिट्ठी खोलिन्सुनी थाहा छैन तिमी मेरा मनबाट प्रसारित यी शब्दहरूलाई कुन रूपले हेर्छौ या हेर्दै नहेरी मेटाइदिन्छु तर मलाई तिम्रो अनन्तताले निकै पिरोलेको छ तिमी मलाई प्रेम नगर तर यसरी बेखबर नभइदियो आधाडी श्रोताहरू यतिन्जेल हामीले भाषण गरेको उपन्यास साहित्यकार अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको पाँचौं श्रृङ्खलाको भाषण थियो नाङ्गो मान्छेको बाँकी श्रृङ्खलाहरूको भाषण आगामी श्रृङ्खलाहरूमा लिएर आउने नै तपाई कार्यक्रम स्पर्शका योभन्दा अघिल्ला श्रृङ्खलाहरू पनि सुन्न चाहनुहुन्छ भने तपाईँले विभिन्न माध्यमहरूबाट चाहिँ डाउनलोड गरेर सुन्न सक्नुहुन्छ कार्यक्रम स्पर्शको फेसबुक पेजमा हामीले राखेको लिङ्कमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ अनि त्यसै गरी रामचरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल डट एफर्ड पनि तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुनेछ अनि नेपाली ने अडियो बुक एप्लिकेशनभित्र छिरेर पनि तपाईँले कार्यक्रम स्पर्शका प्रत्येक श्रृङ्खला पाउन सक्नुहुनेछ त्यहाँबाट पनि तपाईँले डाउनलोड गरेर आफैसँग सुरक्षित राखेर सुन्न सक्नुहुन्छ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 श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक सपोर्टको लागि कविताजीलाई धन्यवाद भन्दै आजको यस उचाईबाट म तपाईँहरूको आवाजको साथै पर्वत स्पर्श पनि आज्ञा माग्छु तपाईँको साता शुभ वितुस नमस्ते शुभरात्रि